नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्चमा अर्पण सुबसाजको अर्को एउटा राज पनि हामी तपाईँलाई भेट्न आइसकेका छौँ प्रविधि कक्षबाट यति बेला मलाई साथ दिइराख्नु भएको छ प्राविधिक मित्रो राजले अनि तपाईँको साथमा छु म प्रतीक्षा जको व्यवसाय लिएर हामी हरेक दिन साँझ सात बज्ने बित्तिकै आउँछौँ करिब करिब साथीसम्म तपाईँ सँगै रहन्छौँ आधी घन्टाको यो समयमा तपाईँलाई धेरैभन्दा धेरै रमाइलो गराउने कोसिसमा हामी रहन्छौँ नेपाली लोकगीत सङ्गीतको बजारमा चर्चामा रहेका चर्चित लोक भागाहरू अनि तपाईँको सम्झना तपाईँकै घर परिवारसम्म पुर्याउँछौँ यदि सम्झिन चाहनुहुन्छ आफन्तलाई भनेदेखि आउनुहोस् आज पनि तपाईँ आउने दुईवटा बाटो खुल्लै छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस यो दुईवटा बाटो अरू कसैको लागि होइन तपाईँकै लागि हो जसले आफ्नो शुभ माया गर्नुहुन्छ लोकगीत सङ्गीतलाई माया गर्नुहुन्छ अझ भनौँ रेडियो अर्पणलाई माया गर्नुहुन्छ र यति बेला तपाईँले अर्पण शुभसाजको व्यवसायलाई रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरूको साथमा इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु गरेर पनि विश्वको जुन सुकेको सुनिराख्नु भएको छ र बेला अर्पण शुभसाजको व्यवसायमा पहिलो सहभागी सा साथ आइसक्नु भएको छ म उहाँलाई कार्यक्रममा स्वागत गर्छु नमस्कार को बोल अनि अनि हाम्रो सङ्गीत धेरै मनपर्छ है भनेपछि गुनगुनाउनु जे भने ल ठिकै छागा श्रृङ्खलाहरूमा आउँदाखेरि सोमबारीमा आउँदा चाहिँ तपाईँलाई म एउटा भाका गुनगुनाउन अवश्य पनि लगाउँछु एउटा चाहिँ भाका चाहिँ एकदम गाएर प्र्याक्टिस गरेर आउनु होला है तिजु अनि र भरे मेरो आवाजलाई बार मेरो केही पनि भएको थिएन र पुगेपछि एकदम सन्जु आराम हुनुभयो है आज हजुर एकदमै म चाहिँ घरै चाहिँ गएको थिइनँ घर बुङ्जासम्मै सन्चो भएर जानुहुन्छ तपाईँ हजुर हजुर होइन ख्याल अनि सम्झिन मनको प्राविधिक भाइलाई अनि मेरो स्पेसल बहिनी हुनुहुन्छ निरु निरु बहिनीको आज चाहिँ उहाँको रोपाइ थियो होइन उहाँ चाहिँ एकदम बिजी हुनुभयो होला क्या आज उहाँले उहाँलाई अलिक गाह्रो भएको होला बिस्तारै बिस्तारै काम गर्नु होला भन्थ्यो होइन निशा अनि uh -huh. निसा? सानु सन्जु उमा सन्जिता अस्मिता नम्रता अङ्किता अन्जना गोमा अनि सलिना ज्योति मिना र सुन्न मेरो साथी हुनुहुन्छ बेस्ट फ्रेन्ड पवनजङ भण्डारी घर पुगिसक्नुभएको छ उहाँलाई नसुले पनि सम्झेको छु भरत साई हुनुहुन्छ स्पेसल साथी भरत साई मनोज भुजेल दीपक धर्म सुदन जनक अनि धनबहादुर तामाङ भरत खत्री होइन त्यस्तै भरतपुरको मेरो एकजना भाइ चाहिँ विकासकार कि उसलाई एकदम निस्क्यो भन्नु चाहन्छु धेरै भेट भएको छैन उसित पनि कन्ट्याक्टमा गर्दै गर्नु होला भन्छु अनि त्यस्तै मेरो त्यही घमण्डा म उहाँले नि सम्झिरहेको छु भन्न चाहन्छु हुन्छ निलमजी राम्रोसँग बस्नु होला सम्झिँदै गर्नु होला अहिले पनि बिदा हुन्छ है हजुर नमस्ते नमस्कार निलम अधिकारी हुनुहुन्थ्यो तिमीलाई इटहरी देखि आउनु भएको थियो र अर्पूर्ण शुभ साँझको व्यवसायमा हामी एउटा मिठो भाका तपाईँको माझमा राख्न चाहन्छौ रामजी खान र कृष्ण गुरुङको आवाज रहेको भाका हो निधारमा लेखेसी लेखेसी लोभी सारा आखालो अर बापी आयो दि अी मन पापी आयो दिल्सी अकल कते राम रीति में, जी जी में।, में। जो बंदी निधारे धूरा पापी आयो अयवाई देखेसी भी मन पापी आयो अयो देखेसी अकल मन पापी भयो तिमीलाई देखेपछि निकै नै मिठो भाका तपाईँले सुनिसक्नु भएको छ पूर्ण शुभ साजको व्यवसाय तपाईँ सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय र साथसाथै यति बेला हामीलाई हा, इन्टरनेट अनलाइनको डब्लु रेडियो अर्पण डट कम लगइन गरेर पनि विश्वको जुन सुकेकणबाट सुनिराख्नु भएको छ र तपाईँको सम्झना आछौँ र साथमा यस्तै मिठा मिठा लोक पनि मि� प्रस्तुत गर्नेछौँ र गरिराखेका छौँ कोही साथी को <laughs> का स्वागत उहाँसँग चाहिँ कुराकानी हुन सकेन अर्को साथी आइसक्नु भएको छ भन्ने सङ्केत मिलेगत गर्छु हजुर नमस्कार कहाँबाट हुनुहुन्छ एकदम सन्जय छु नि तपाईँको के छ हजुर सन्जु जे हेलो किन हो यो समयमा त फोन दुवैजना साथीहरू आउनुभएको थियो दुवैजनासँग कुराकानी हुन सकेन के गर्नु नेपालको नेटवर्कलाई यस्तै छ नेपालको नेटवर्कलाई चाहिँ धन्यवाद दिनुपर्छ हामीले होइन जिउनुहोस् यसरी सबैजना साथीहरूसँग खुलेर कुराकानी गर्न सकिराखेका छैनौँ कस्तो छ नेटवर्क तपाईँले पनि थाहा पाइराख्नु भएको छ कोही साथी फेरि लाइनमा हुनुहुन्छ उहाँसँग चाहिँ पक्कै कुराकानी हुन्छ यो विश्वास मैले दिएको छु हजुर नमस्कार दिदी यहाँबाट हुनुहुन्छ अनि के गर्दै हुनुहुन्छ राधाजी हिजो आज अनि कामकाज सकियो कि सकिया छैन खेत रोप्ने कार्यक्रम थियो कि थिएन छैन ल ठिकै छ अनि खानपिन बनिसक्यो हुँदैछ खानपिन त पक्कै भएको छैन भनेर मैले बनिसके भनेर सोधेँ कि अनि आज हाम्रो राधाजीले सम्झिने चाहिँ क्या कसलाई धन्यवादेखेक्निसियनमा रहनुभएको दादालाई राजा पायो भने नचिन्ने साम्पो हुन्छ राजा आउँदै गर्नु होला यसरी नै माया गरिराख्नुहोस् है अन्त ल दिदी भने बिदा हुन्छ नमस्कार Namaskar. नमस्कार राधा राजी पनि स्वागत गर्छु मेरो पनि ठिक छ हाम्रो हामीलाई है के कार्यक्रमलाई समय रह अनि कन्टल डाँडालाई अनि सन्त चेपाङ दिक्मान चेपाङ अनि सन्त बहादुर चेपाङ अनि सूर्यलाल काका निम्ति अनि सुबासलाम काकाको का निम्ति अनि त्यहाँबाट बुवा मम्मी अनि भाइ बहिनीहरूको लागि अनि त्यसपछि मलाई रिमलाल चेपाङ भनेर चिन्ने नचिन्ने सम्पूर्ण साथीहरूको लागि सुनाउन चाहन्छु दाजु हुन्छ अरेम लालजी आउनुहुन्थ्यो यति बेला रूपमा साँझको व्यवसाय तपाईँ सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो तपाईँको मनको रेडियो रेडियो अर्पणा मेगाहरूसँग र यति बेला हामी तपाईँको माझमा अर्कै एउटा निकै नै मिठो भाका राख्न चाहन्छौँ तपाईँलाई निकै मनपर्ने भाका हो राजेश प्रदेशवा र पूर्णकला विषीको आवाज रहेको भाका मलाई जिउन तिमी चाहिन्छ सासपानी छैन कसैको अस्पानी दुइटा बुटो जोडिन्छ माया गाइन्छ बस्न सक्छु हो अक्षी जाँदैन भए तर मलाई जे न तिमी चाहिन्छ चा। तिमी सावानी छोपानी दुटा बुटू जोड़ मया बच्चु अक्सि जान भर मै जीव न तिमी चाहिए सको अक्सी जान भाई तर माई जीव नीमें चाइछ And I suck so hard खोलामा अक्सिजन नभए तर मलाई जिउन तिमी चाहिन्छ होइन कि नै मिठो भाका तपाईँले सुनिसक्नु भएको छ तपाईँको दिनभरिको थकालाई एक कृषि भए पनि तपाईँबाट टाढा राख्नको लागि राख्ने उद्देश्यले अर्को शुभ साँझको व्यवसाय लिएर हामी हरेक दिन साँझ सात बजे पछाडि आउने गर्छौँ करिब करिब साथीसम्म तपाईँसँग रहन्छौँ यस्तै मिठा मिठा जुन भाका तपाईँलाई निकै नै ने मनपर्छ नेपाली लोकगीत सङ्गीतको बजारमा चर्चामा रहेका छन् ती भाकाहरू तपाईको लागि राख्छौँ र तपाईँको सम्झना तपाईँकै घर परिवार साथी सङ्गीतसम्म पनि पुर्याउँछौँ यदि सम्झिन चाहनुहुन्छ यो सुब साँझको बसाइमा आउन चाहनुहुन्छ मनपर्छ लोक भाका अर्पण शुभ साँसको व्यवसाय मनपर्छ अझ भनौँ तपाईँलाई रेडियो अर्पण मनपर्छ भने आउनुहोला दुईवटाबाट तपाईँको लागि खुल्लै छ शून्य छपन्न पाँच त्रिस साठी र शून्य छपन्न लागि खुल्लै छ यति बेला कोही साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ के ल ठिकै छ अनि खाना बनाइसक्नुभयो दिदी समय पनि त हुँदैछ नि रात बिदा छ र है अनि आज अर्पण सुबसा पहिलोपटक हो र ै भइसक्यो लाग्दैन गर्ने बेला त्यही त गरेको बेला लाग्दैन लागिहाल्यो पनि खालि पहिलोपटक सोध्नुहुन्छ है केसै गाडीमा आउँदै गर्नु होला फेरि पनि है आज सम्झिन चाहिँ कसलाई विदेश चीने चीने चीने जी, जी? यो यो उनले पाए हुन्थ्यो है ल ठिकै छ हाम्रो विष्णुजीले पक्कै बजाउनुहुन्छ है हुन्छ अहिले पनि तपाईँबाट बिदा हुन्छ है म नमस्कार किन बिर्सनु भयो हामीलाई यति नमजा दिदी र चिनेर साथ दिनुहुन्छ अनि के छ रोपाइ सकियो कि सकिया छ ओफो कति नमजाले जानुभयो हाम्रो सविताजी पनि सविताजी जानुभएको होइन होला पक्कै पनि यो नेटवर्कले साथ नदिएको हो कि जस्तो लागिरहेछ अलिकति फोनलाइनमा समस्या पनि आइरहेको छ के गर्नु वर्षाआामको समय न छ कहिले काहीँ डिस्टर्ब हुन्छ नै यति बेला अर्पण सुबसाजको व्यवसाय हामी तपाईँको लागि प्रस्तुत गरिराखेका छौँ मिठा मिठा लोक पनि तपाईँको लागि प्रस्तुत गरिराखेका छौँ र हरेक दिन आउँछौँ साँझ सात बजे पछाडि करिब करिब साथीसम्म तपाईँसँगै रहन्छौँ र तपाईँकै सम्झना आफन्तसम्म पुर्याउँछौँ अनि यस्तै मिठा मिठा लोक भाकाहरू राख्ने गर्छौँ यति बेला अर्को साथी हुनुहुन्छ म उहाँलाई स्वागत गर्छु हामी लगभग कार्यक्रमको अन्त पनि आइपुग्न लागिसकेका छौँ कि जस्तो लागिरहेछ हजुर नमस्कार नमस्कार काटे को बोल्दै हुनुहुन्छ कार्की प्रसन्ना के छ हाम्रो प्रसन्नाजीको पढाइ अनि प्रसन्ना कहाँनिर हो तपाईँको घर चाहिँ बकुलर हामी पनि त बकुलरमै छौँ नि कहाँनिर रहेछ भनेर सोधिहालेको के नजिकै हने रहेछ हरिहर चोकमा ल ठिक छ अनि आज सम्झिने कसलाई प्रसन्नाले प्रसन्ना आउँदै गर्नुहोस् है ल नमस्कार प्रसन्ना हुनुहुन्थ्यो यति बेला र अर्कोवटा सुबसायमा कि लागिरहेको छ त्यो भाकामस्कार बोल्दै हुनु रोपाई थाक्यारे रोपाईमा व्यस्त छु के गर्नु है असारको महिनामा नभएको रुपै कहिले आउने र फेरि है अ हताने दिदी आ भाडावासेसमा रुपै गर्ने खोजेर पाइदैन क्यारे है पाइदैन दिदी सबै गर्नुपर्यो अनि सक्या त छैन अ सक्या त छैन दिदी अब सबै ठाउँमा रोप्दै छन् अब यस खेतला पात गर्दै छन् क्यारे पाला पालो ल ठिकै ईश्वर हाम्रो सँगैमैले गर्नुस् अब खेती पनि गर्नै पर्यो खानै पर्यो है हताने दिदी अनि आज وفرन शुभसाजमा फेर सम्झिने जकै कसलाई Um, म पहिले अगाडि रोजिसक्नु भएन गीत गीत सम्झिनुहोस् कहाँ कसरी सम्झिनु ए म यो सुर्खीमा बस्नुभएका सम्पूर्ण बुवा मम्मीहरू दाजु भाउजूहरू र अनि मलाई चिन्ने नचिन्ने सम्पूर्ण साथीहरूको सा। लागि सुना नमस्कार राजुन्थ्यो रा यति बेला र अर्पण शुभ साजको व्यवसायमा यति बेला भने हामी अर्को एउटा मिठो भाका तपाईँको लागि राख्न चाहन्छौँ अहिले नेपाली लोकगीत सङ्गीतको बजारमा केही समय भयो यो भाका भित्रिएको तपाईँको लागि राख्छु प्रवीण थापा र पूर्णकला विशीको आवाज रहेको भाका हो अञ्जलीको फुला कि मुस्कि रात दिन बादल पारी मेरी माया रु भोलिन् यो मार्मिक सन्देश पाए यहाँ मलाई सन्चु छैन त्यहाँ उन सँगै हुन पाको भए किन मन बुझ्यो काट्दैछन् कि मुस्किल्ले रात दिन बादल पारी मेरी माया रु भोलिन् यो मार्मिक सन्देश उनले पाए यहाँ मलाई सन्चो छैन त्यहाँ कस्तो छ सँगै हुन पाएको भए किन मनरुन्थ्यो यहाँ मलाई सन्चो छैन त्यहाँ पनि मलाई कस्तो छ सँगै हुन पाएको भए किन मनरुन्थ्यो उनकै यो सृष्टिरा हुन्छ हो उनले पाए हुन्थ्यो नि कि नै मिठो भाका तपाईँले सुनिसक्नु भएको छ त्यसो त मैले अञ्जुलीको फुल तपाईँको लागि राख्छु भन्दै थिएँ हाम्रो फुल लाइनमा आउनुभएको साथीले रोजिसक्नु भएको थियो यो भाका त्यही भएर पनि यो भाकालाई चाहिँ एकैछिन पछाडि बजाउनु पर्ला हाम्रो साथीको रुजाइमा रहेको भाका नै बजाउनुपर्छ कि जस्तो लागेर त्यही भाका हामीले तपाईँको लागि प्रस्तुत गरिसकेका छौँ र यति बेला तपाईँ अर्को शुभ साँझको व्यवसाय सुन्दै हुनुहुन्छ र अर्पण शुभ साँझको व्यवसायमा रहेर मिठा मिठा लुक भाकाहरू तपाईँको लागि प्रस्तुत गरिराखेका छौँ र हामी लगभग कार्यक्रमको अन्तमा पनि आइसकेका छौँ अब भने कार्यक्रमबाट पनि छुटिनु पर्छ कि जस्तो लागिरहेछ यति जेलसम्म तपाईँले अर्पण शुभ साँझको व्यवसाय सुनेर बसिदिनुभयो साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन्छु र त्यस्तै गरी इन्टरनेट अनलाइनको डब्लु डब्लु लगइन गरेर विश्वको जुन चुकेकनाबाट तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु र जो जो साथीहरू फोन सम्पर्कमा आउनुभयो आज तपाईँ सम्पूर्णप्रति हृदयदेखि नै आभार प्रकट गर्छु फोन प्रयास गर्नुहुने तपाईँप्रति पनि आभारी छु र विशेष विशेष गरी मेरो आवाजलाई तपाईँको रेडियो सेटसम्म पुर्याउनको लागि सहयोग गर्नुहुने प्राविधिक मित्र विष्णु र राज दुईजनलाई धेरै धेरै धन्यवाद दिन्छु र अर्पणहरू शुभसाजको आज आजको रिमाई व्यवसायबाट प्रतीक्षा पनि बिदा हुन्छु हवस् नमस्कार शुभ सन्ध्या एक से चार थोपलो पांच